निर्वाचन आयोगमा दल दर्ताको म्याच सकियो एक दल हिजोसम्ममा निर्वाचन आयोगमा दर्ता भएका छन् निर्वाचन आयोगलाई बीस दिनलाई आधार मान्ने हो भने यो असार मिति घोषणा भएन भने नेकपा माओवादीले दर्ताको लागि आवेदन दिएन उसले अहिलेकै परिस्थितिमा चुनाव प्रचार गर्नेसँग युद्ध गर्ने भन्ने खालको भाषण गरिरहेको छ संविधानसभाको चुनाव एकजुगमा एकपटक आउँछ भनिन्थ्यो नेपालमा अर्को पल्ट पनि आउने दलहरू बताइरहेका छन् संविधान सभाको अर्को चुनावको लागि दलहरू के तयार छन् त के के त्यो जस्तो नेपालमा फेरि आउँछ त मतदाताहरूमा के त्यो उत्साह छ विकाबाट के पाठ सिक्ने चुनावको तयारी कस्तो गर्ने कस्तो देखिन्छ हामी यिनै प्रश्नको सेयर नेपाल चुनावमा छलफल गर्दैछौ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नेता गगन थापा दुई हजार सालमा काठमाडौँमा जन्मकै गगन अहिले नेपाली कंग्रेसको केन्द्रीय सदस्य हुनुभएको छ समूह सबैभन्दा धेरै भोट ल्याएर तपाईँ सदस्य हुनुभएको है नेपाली कंग्रेसमा हजुर स्वागत छ नेपाल चौतारीमा धन्यवाद सुधार हाम्रो टेलिफोनमा आज अलिकति समस्या छ केही लाइनहरू मात्रै खुला छन् त्यसमा तपाईँहरूलाई अलिकति अप्ठ्यारो होला तैपनि कोसिस चाहिँ गर्नुहोस् हामीलाई तपाईँहरूले एसएमएस पनि गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा गएर नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरेर स्पेस दिनुहोस् र पाँच पाँच एसएमएस गर्न सक्नुहुन्छ हामीलाई आफ्नो कुरा लेखेर त्यसै गरी हामी फेसबुकमा छौँ नेपाल चौतारीको ट्विटर पनि छ तपाईँ त्यहाँ पनि हामीलाई चाहिँ कार्यक्रम सुन्ने र आफूलाई लागेको कुरा देख्नु सक्नुहुन्छ आम, खेरी। पहला कुरा गमनजी अब कर चुनाव देखि काठमंड हे पच्ची आ गांव गांव डूल चुनाव देखिने ठाविगे बड़ो विचित्र निर्वाचन को गट फिलिंग भर सोर्वाचन हो भाई लग तपाईँलाई पनि त्यस्तै लाग्छ लाग अनि त्यो प्राइवेट कन्भर्सेसन हुन्छ नि पार्टीकै साथीहरूको बीचमा वा कार्यक्रम पश्चात त्यहाँको स्थानीय जनतासँग निर्वाचन होला र भन्ने सबै ठाउँमा होला र भन्ने एउटा ठूलो प्रश्न चाहिँ जहाँ पनि देखिन्छ अनि फेरि छलफल गर्दै गयो निर्वाचन चाहिँ किन हुँदैन त भनेर बहस गर्दै गयो भने फेरि ठ्याक्कै ठोस कारण के पनि भेट्दैन फेरि निर्वाचन गराउने जिम्मेवारी लिएको जुन सरकार छ सरकारको प्रमुखको दुईटा कोणबाट हेरौँ एउटा सरकारको प्रमुख एकदमै धेरै पतलोलुप हुनुहुन्छ त्यो स्वार्थको कोणबाट हेऱ्यो भने पनि उहाँ निर्वाचन गराउन चाहनुहुन्छ किनकि फर्केर प्रधान न्यायाधीश बन्नु छ बन्न सक्नु होला नसक्नु होला आफ्नो ठाउँमा त्यसलाई छोडिदिउ सफलताको भोक छ भनेर मान्ने हो भने पनि निर्वाचन गराएर खेल रिग्मीलाई निर्वाचन चाहिएको छ चा। चाहिएको छ यसरी बार्नु पहिले किनभने उहाँलाई बाहिर भनिएको जस्तो खेलराज रिग्मीसँग म लगातार निर्वाचन नगराइकन सरकार चलाउँछु भन्ने त्यत्रो ठूलो हिम्मत होला त्यो दुस्सास होला भन्ने मलाई लाग्दो दे, लाग्दैन यो त्यो देखिन्छ यो मुख्य मुख्य दलहरू जो छ यो सबैलाई निर्वाचन चाहिएको छ किनकि त्यो आफू सहभागी नभएको सरकारको निरन्तरता त्यो कुनै पनि कुराको तर्क भेटिने निर्वाचन किन चाहिएको छैन पर सारेर कसैलाई फाइदा हुने देखिँदैन अन्तर्राष्ट्रिय समुदाय त यो सरकार निर्माणकै कुरामा उस उ आफूले आफूलाई स्टेक होल्डरै हो हामीले बनाएको भन् नलुकाइकन हाम्रो कारणले बनेको हाम्रो उत्पादन हो भन्ने ढंगले भनिरहेको अवस्था देखिन्छ नेपाल भाग घर का हमारा कई दल जो असंतुष्ट बाहे करीब करीब सब निर्वाचन को पक्ष में रहोक अवस्था हो यो तो अगिल पटक को संवधान सभा को निर्वाचन जैसे गिरिजा प्रसाद कोरौला को नेतृत्व में भो तो भाग अन अकूल को, को अवस्था होनी निर्वाचन कराने का दल दर्जा धेरे धीरे अनुकूल को अवस्थ तर यह सब होता निर्वाचन होलाने एटा खाल हो रेने एवं प्रश्न एउटा आशंका चाहिँ फेरि मैले देशभरि घुम्दै गर्दा जहाँ पनि पाउँछु तर सँगसँगै निर्वाचनको गतिविधि अगाडि पनि दलको हिसाबले बढिरहेको अवस्था छ त्यो आशंका किन आयो केले तपाईँलाई चाहिँ ए होला र भन्ने बनाउँछ त्यस्तो छ त्यो चाहिँ मनोवैज्ञानिक हिसाबले यो सरकारको गठनसँग जोडिएको छ यो सरकारको गठन बाहिर दलहरूले जति हामीले सामूहिक रूपमा हाम्रो प्रयासले प्रयत्नले भएको नेपालको आवश्यकता हो भन्ने ढङ्गबाट स्थापित गर्न खोजे पनि पार्टीको कार्यकर्ताहरू पनि यो सरकारको गठनको प्रक्रियासँग कन्भिन्स छैनन् उनीहरू आश्वस्त पनि छैनन् उनीहरूको चित्त बुझेको पनि छैन र यो सरकारको क्षमतामाथि यसले निर्वाचन गराउन सक्ला र भन्ने कुरामाथि व्यक्त नगरिकन अघि मैले विश्लेषण जे गरे पनि त्यो मेरो विश्लेषण हो तर भित्रको त्यो किन आइरहेको छ भन्दा यसले निर्वाचन गराउन सक्ला र भन्ने खालको जस्तो हिजै मात्र विद्यार्थीहरूको निर्वाचन स्थगित भयो हेर्दा विद्यार्थीको निर्वाचन जसो देखिन्छ तर त्यसले झन् यो बल पुऱ्यायो किनभने त्यो राजा ज्ञानेन्द्रको शासनकालमा समेत पनि त्यो बेलामा म अहिले पनि याद छ कि हामी त्यतिखेर विद्यार्थी संगठनमा काम गरिरहेका थियौँ त्यो बेलामा अखिल क्रान्तिकारी बाहिर यो भूमिगत प्रतिबन्धित थियो निर्वाचन कुनै पनि हालतमा गराउनु हुँदैन भन्ने कुरा थियो बम बारूद सब थियो काठमाडौँमा त्यस्तो बेलामा पनि निर्वाचन भएको थियो कि क्याम्पसको निर्वाचन अब यसले क्याम्पसको निर्वाचन गराउँदै गर्दाखेरि त्यो बीचमा असमझदारीहरू त हुन्छ नै राष्ट्रिय निर्वाचनमा पनि छ नि क्याम्पसको निर्वाचनमा भएको असमझदारी त हटाउन सकेन यति निर्वाचन त गराउन सकेन भनेकै हो नि योसँग निर्वाचन गराउने ल्याकत छैन भन्ने कुरालाई झन् थप बल पुग्यो यसले का त त्यो निर्वाचन गराउने सरक मैले त्यसैले म एउटा पुरानो कुरा सम्झिन्छु कुनै पनि हालतमा राजनीतिक दलको नेतृत्वमा सरकार बनाउनुपर्छ बरू प्रचण्डको नेतृत्वमा बनाएर भए पनि जाउँ हाम्रो नेतृत्वमा बन्नुपर्छ भन्ने छँदैछ नि यस्तो आग्रह राख्नुहुन्न भनेर त्यो त्यो त्यतिखेर भनेको एउटै कारण के थियो भने दलको नेतृत्वमा सरकार बनायो भने त्यसँग त्यो क्षमता पनि हुन्छ त्यसले निगोसिएट पनि गर्न सक्छ र निर्वाचनप्रति एउटा विश्वास पनि हुन्छ भनेर भनिएको थियो त्यतिखेर भन्दै आएको तर अब विकल्पहरू छैन आफ्नो ठाउँमा छ तर वातावरण बनाउनुपर्छ भनेपछि विद्यार्थीको चुनाव नहुने कारण सरकार यस्तो सरकार जस्तो प्रधानमन्त्री कुलपति हुनुहुन्छ एउटा त्यही भइहाल्यो होइन अर्को विश्वविद्यालयको स्वायत्तता हुँदाहुँदै पनि हामीलाई विश्वविद्यालयको निर्वाचनहरू कसरी हुन्छ त्यसमा के के कुरा जोडिएको हुन्छ भन्ने कुरो राम्रोसँग थाहा था। छ त्यो विश्वविद्यालयको पदाधिकारीले पनि कुनै आँट हिम्मत गर्न नसक्ने त्यो त्यो समझदारी निर्माण गर्नका निम्ति पहल कदमी लिन नसक्ने त्यो ल्याक राख्न सकेन भने यसको पछाडि त्यो सरकारको ताकत भएन होइन तेलो विश्वविद्यालय को निर्वाचन क्योंकि कैंपसर जोड़िने क्रेन यो एक प्रकार मिनी नेशनल इलेक्शन जस्त हो क्यों सब भोट हाल्ने उमेर का व्यक्ति त्यहाँ क्याम्पसमा भोट हाल्छन् माने पनि नमाने पनि विद्यार्थी भनेका दल नै पार्टीहरूकै निर्णय जस्तो तपाईँले अहिले तयार भएको घोषणा पत्र हेर्नुभयो भने हाम्रो विद्यार्थी संगठनलाई भोट दिनुभयो भने हाम्रो पार्टी बलियो हुन्छ हाम्रो पार्टी बलियो भयो भने जनताको संविधान बन्छ हामी त्यसरी भोट मागिरहेका छौँ भनेको त्यो प्रत्यक्ष रूपमा राष्ट्रिय निर्वाचनसँग लुगाको कुरै छैन यो जोडिएको विषय हो होइन त्यसैले सरकार जुन तपाईँले सुरुमा प्रश्न गर्नुभयो निर्वाचनको तलपट्टि निर्वाचन हुन्छ भन्ने जुन आश्वस्त हुन नसकिरहेको एउटा ठूलो जनमत छ त्यसलाई झन् बल कुरा यो क्या यो विद्यार्थीको निर्वाचन सर्ने कुराले हामीसँग टेलिफोनमा केही समस्या छ त्यही भएर म एकजना श्रोता आइरहनु भएको छ म लिइहाल्छु सागर अधिकारीजी हुनुहुन्छ नुवाकोटबाट सागरजी नमस्कार नमस्ते सर नेपालमा तपाईँलाई स्वागत छ तपाईँ आफ्नो कुरो राख्न सक्नुहुन्छ सागरजीनजीलाई नमस्ते नमस्ते सागरजी हजुर अब तपाईँका कुरा सुन्दा अब हेर्नु हाम्रो परिस्थिति कस्तो भइसकेको छ भनेको अब प्रधानमन्त्रीको चयनदेखि लिएर हरेक कुरामा वैदेशिक हस्तक्षेप पुऱ्याएका छन् एमालेका केही नेताले आफ्नो पार्टीकै बैठकमा गौर गएर भनेका कुरालाई लिने हो भने पनि पिडिसीले सहयोग रोप्छु भन्यो अनि त्यही भएर शिलराजलाई शिलराजिलिङलाई प्रधानमन्त्री बनायौँ भनेर त्यस्ता कुरा गरेको हामी भर्खरै गणतन्त्र दिवस मनायौँ यस्तो परिस्थिति छ गणतन्त्र कसरी संस्थागत होला यस्तो स्थितिमा हेर्नुहोस् त जनतामा कस्तो धारणा पुगिसकेको छ भने हिजो त बरु राजतन्त्र हुँदा त प्रधानमन्त्री त बरु त्यस्तै व्यक्तिले ठान् आज त वैदेशिक हस्तक्षेप विदेशीले प्रधानमन्त्री छान्ने यहाँका सचिवको नियुक्तिदेखि लिएर हरेक कुरामा विदेशीले हस्तक्षेप बढाएको छ भनेर गणतन्त्रप्रति नै एउटा नराम्रो धारणा आइसकेको छ तपाईँ हिजो गणतन्त्रको निम्ति काङ्ग्रेसलाई सहमतमा ल्याउने एउटा प्रमुख पात्र हुनुहुन्थ्यो अब तपाईँको जिम्मेवारी पनि रहन्छ तपाईँले अब गणतन्त्रलाई शुद्ध बनाउन र गणतन्त्रलाई चाहिँ एउटा धन्यवाद सागरजी सागर, सागर अधिकारी जी नुआ कोटूल प्रश्न आई छिचौल्स समय खाला तरह एकदम महत्वपूर्ण प्रश्न सागरजी राख्स हमें गणतंत्र को यात्रा प्रारंभ करने बेला को कारण स्वाभिमान को हमें स्वाधीनता को हमारे विवास हम सब कुछ जोड़ने हम बुझाई तर गणतन्त्र सञ्चालन गर्ने जुन दल नेतृत्व हामीहरू पनि भनौँ न ले त्यो गणतन्त्रको त्यसको स्वाधीनता हाम्रो आफ्नो राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरामा चाहिँ हामी नराम्रोसँग चुकेका छौँ जसले गर्दा अहिले सागरजीले भनेको जस्तो यो यात्रा पो गलत थियो कि भन्ने खालका ती आशंकाहरू कतिले व्यक्त गरेका छन् नगरेका छन् उठेको अवस्था छ यो फेरि निर्वाचनसँग जोडिन्छ अब यो निर्वाचन हामीले सम्पन्न गर्न सक्यौं निर्वाचन गरेर फेरि हामीले एउटा स्मूली एउटा बाटोमा हामी हिँड्न सक्यौं भने बिस्तार सागरजीले गरेको आशंकाहरू कम हुँदै जान्छ तर निर्वाचन गर्न सकेनौ भने अहिले यसो हेर्दै गर्दा त खेलराज रेग्मीजीको नेतृत्वमा सरकार छ तर यो त फेरि निर्वाचन गर्न सकेनौ नसकेको अवस्थामा त यो सरकारको विकल्पमा अर्को सरकार बन्ने कुरामा त यो सरकार बनाउँदा दलको नेताहरूले स्वीकारिसक्नु भएको छ कि यसमा हामीले बाहिरको कुरा सुनेका छौं भनेर त्यो स्वाभिमानको बारेमा भा रत्तिभर पनि चिन्ता देखिएन भने खेलराज रेग्मीको सरकारलाई यो सरकार हटाएर नयाँ सरकार निर्वाचन नगरिकन बनाउन खोज्यौं भने यसले कतातिर लिएर जान्छ हो जा। त्यसको निरन्तरतामा लिएर जान्छ झन् जान बढ्छ नि हो त त्यसैले मैले सार्वजनिक कार्यक्रममा मोहन वैद्यजीको पार्टीलाई सधैँभरि अनुरोध गर्दै आयो भने तपाईँको पार्टीसँग प्राय सबै कुरासँग वा मेरो असहमति होला तर नेपालको स्वाधीनताको विषय जसरी उठाउनु भएको छ अहिले नेपालको निर्णय नेपालीले नै गर्नुपर्छ यो यो खालको हस्तक्षेप रोक्नुपर्छ भनेर त्यो कुरासँग म सहमत छु तर त्यसका निम्ति खेलराज रिग्मीको सरकार हटाएर निर्वाचन नगरिकन हटाउनुपर्छ भन्ने कुराले त्यसले के गर्छ भने त्यसले कसलाई बलपुरमा चाहिँ फेरि भने त्यसको ठाउँमा नयाँ सरकार बनाउने कुरामा झन् बढी हस्तक्षेपलाई त्यसलाई निम्तो गर्छ त्यसैले खेलराज रिग्मीको सरकारलाई तत्काल विदा गरौँ यो सरकार राख्नै हुन्न एक मिनट राख्नुहुन्न तर एक मिनट भनेको कहाँबाट राख्नुहुन्न भने निर्वाचन नगरिकन यसलाई विदा गर्न सकिन्न त्यसैले खेलराज रेग्मीको सरकार हटाउने एउटै उपाय भनेको के हो भने निर्वाचन गरेर हटाउने त्यो निर्वाचन गरेर हटायो भने बल्ल सागरजीले उठाएको क्वेसन चाहिँ सम्बोधन हुन्छ अहिले प्रश्न यो नेपालमा <laughs> को छ जस लाग्छ कि नेपालमा चुनाव भइहाल्छ यस्तो लाग्छ मलाई यो ठ्याक्कै त्यसरी यही हो भनेर भन्नु पनि गाह्रो भयो होइन तर पार्टीको जुन खालको तयारीहरू देखिन्छ राजनीतिक कार्यक्रमहरू भएको देखिन्छ अघिल्लो पटक संविधान सभाको निर्वाचन हुँदैन हुँदैन हुँदैन भन्दा भन्दै भयो इसवाली मन में होने लगी तर हो सकता हाई भावला हेहलाटी निर्वाचन को सदर्भ में पार्टी, पार्टी का प्रतिस्पर्धा शुरू भैस पार्टी पार्टी का बीच में तो खालिक छनक देखिक पार्टी कसो गतिविधि निर्वाचन को कार्रम रोक सबला कता कता तर फिर भैया कि भो दौड़ दौड़े सभी जानको ये अगित में जो विद्यार्थी को चुनाव जोड़न भैया मसी हे सबजा लगभग अठार वर्ष पुग आज जीजना विद्यार्थी भर्ना गए तिनी भोलि संविधान सभा के चुनाव में मत हाल्न सकने व्यक्ति कैंपस में मत हालना काग्छन् दल को दल को स्थिति कस्ो छ भाई कुरा चुनाव अगाड़ी के सर्वेक्षण जस्त देखिने चुनाव स्थगित हुँदाखेरि चाहिँ दलहरूले पनि रोक्नु चाहिँ हुँदैन भन्ने कुरामा जुन तदारू त देखाएनन् यसले चुनावमा दलहरूको तयारीमाथि प्रश्न उठाउँदै मैले अघि तपाईँको सुरुको क्वेसनमा पनि सम्झिरहेको थिएँ थियो यो विद्यार्थीहरूको निर्वाचन रोकिने भयो भनिसके विद्यार्थी संगठनले आफआफ्नो माओ पार्टीहरूसँग अलिअलि कुराकानी गरेको थियो तर पटकै पनि दलहरूको त्यो नेताहरूको तहबाट त्यो तदारूकता देखिएन त्यो त्यो गम्भीरता देखिएन अब यसलाई राष्ट्रिय निर्वाचनप्रतिकै त्यो उदासीनताको रूपमा पनि लिन सकिएला तर मलाई त्यो घटनाहरू थाहा भएको हुनाले गर्दा त्यो राष्ट्रिय निर्वाचनप्रतिकै उदासीनता भन्दा पनि के देखिए मलाई लाग्छ भने यो निर्वाचन हाम्रो पक्षमा हुन्छ कि हुँदैन भन्ने कुराले बढी त्यसले महत्व राख्यो यो निर्वाचन गराउने कुरामा हामी हारे पनि जिते पनि अर्को निर्वाचनलाई मद्दत पुग्छ भन्ने भन्दा पनि अर्दा के हुन्छ जित्दा के हुन्छ भन्ने कुराको त हिसाब किताबले बढी महत्व राख्यो त्यसले के देखाएर निर, यो निर्वाचनप्रति उदासीनता होइन निर्वाचनमा जसरी पनि जित्नुपर्छ भन्ने सा, हिसाबबाट सामान्यत रूपमा त्यो गलत होइन निर्वाचन जसरी पनि जित्ने प्रयास हुन्छ होइन तर यसले यो प्रश्नले फेरि कतातिर लिएर जान्छ भने यो निर्वाचन अघिल्लो निर्वाचनभन्दा अब फरक हुने भयो किन फरक हुने भयो भने हामी निर्वाचनको बारेमा चिन्ताका साथ गफ गरिरहेका छौँ तर निर्वाचन भएपछि निर्वाचनबाट आएको संविधान संविधान लेख्छ कि लेख्दैन भन्ने सन्दर्भमा चाहिँ यो जे खालको निर्वाचनभन्दा अगाडिका घटनाहरू है विद्यार्थीको निर्वाचनमा नदेखिको तदारुकताहरू सबै कुरा हेऱ्यो भने यो विशुद्ध रूपमा संसदको निर्वाचन जस्तो हुन्छ त्यसपछि संसद संविधान सभा दुइटैको काम गर्ने गरी आउँछ सिम्पल मेजोरिटी जसले लिएर आउँछ त्यसले सरकार बनाउँछ सरकार निर्वाध रूपले चल्ने भयो सरकार अनि सरकारको पक्ष प्रतिपक्षको रूपमा काम गर्ने संसदमा मात्र सीमित रहन्छ कि भन्ने एउटा एकदमै फन्डामेन्टल क्वेसन चाहिँ उठाउँछ तपाईँको त्यो प्रश्नमा प्र जानु अघि म अर्को कुरा के जोड्न चाहेँ भने अहिले हामीले जित्छौ भन्ने कुराको विश्वास दलहरूमा नहुँदाखेरि उनीहरूले पनि चाहिँ विद्यार्थी सोभिको चुनावमा गर्नुपर्छ भन्ने कुरामा तरा देखाएनन् अथवा उनीहरूलाई त्यो विश्वास पुगेन कि हामीले जुन तरिकाले जित्नुपर्छ त्यो तरिकाको माहौल बनेन भन्ने हो हो किनभने जस्तो यो फर्जी विद्यार्थी भर्नावालाको कुराहरूको यो यो बाटोतिरै नगएको भए यो यो गलत कामतिर नलाएको भए एउटा खालको पिक्चर सबैलाई हुन्थ्यो किन आफू आफूले जित्दै आएको बारेमा थाहा छ होइन तर कसले कती भर्ना भाता कति हम पक्ष मैं जोड़न खोजेरा स्थिति भोलि संविधान सभा को चुनाव में कल कति लिया भाई क्रा को विश्वास ले को खड़ेरी भेज फरक ढंग ने उत्तर दिशा कि मेसैर घुम् निर्वाचन हुन्छ हुन्छ भन्ने लाग्ने एउटा कारण मलाई लाग्ने कारण के छ भने स्थानीय तहमा प्राय सबै राजनीतिक दललाई हामी जित्दैछौं भन्ने विश्वास छ जो चाहिँ निर्वाचनको निम्ति एउटा ठूलो आवश्यकता हो त्यो यो निर्वाचनमा हामीहरू अगिल पटक निर्वाचन होने को महत्वपूर्ण कारण भी संवधान सभा का निर्वाचन में कारण भी तर झ रिजल्ट में झटका दिए तर आखिर के हो फिर दलर को, को निर्वाचन प्रति को जनमत सर्वेक्षण करने तो आपने दल को आपरचना उसके अगिल पटक तिमी को हमी पत्या यो यह पटक ट्रस्ट कर दिन तो भैन उस फे स्थानीय तह के स्थानीय पार्टी क्या कुछ अब म देशैभरि घुम्दै गर्दाखेरि यसो हेऱ्यो प्रायः सबै दलको एउटा आत्मविश्वास देखिन्छ जस्तो अहिले यतिखेर नेपाली कङ्ग्रेसलाई हामीहरूको अघिल्लो पटकभन्दा धेरै राम्रो गर्छौँ अभूतपूर्व रूपमा हाम्रो आफ्नो पार्टीको पक्षमा परिणाम ल्याउन सक्छौँ भन्ने हाम्रो पार्टीको साथीहरूको आत्मविश्वास देखिन्छ भनेको यसले के गर्छ पार्टी नेतृत्वलाई निर्वाचनको पक्षमा उभिऊ भन्ने बनाउँछ ए नेकपा माओवादीको पार्टीको नेताहरूमा पनि एक आत्मविश्वास देखिन्छ नेकपा एमालेमा देखिन्छ मधेसको दलहरूको नेता चोराचोरको खेलले पनि चनक तयारीमा यो टिकन जाना खोजे देखा सा वातावरण में मदद करीब विपिन कुमारजी पर्ख विपिन नमस्कार तीपिनजी कोई मैरा कर एक जुग में एक पटक आग पटक आ हामी के मा मा सही बाटोमा छौँ भन्ने प्रश्न कहिलेकाहीँ सोध्न मन लाग्छ पटक्कै छैनौ पटक्कै छैनौं अब यो बेलामा निर्वाचनको निर्वाचन एउटा त त्यसै पनि त्यो सामान्य संसदै बनाउनु पनि निर्वाचन चाहियो पन निर्वाचन ठिक बेठिक भन्ने छलफल निर्वाचन जहिले पनि ठिकै हुन्छ त्यो पाटो छोडौं तर निर्वाचन के का लागि गर्दैछौ संविधानसभाका लागि गर्दैछौ संविधानसभाको नियम पहिलाको जस्तै छ हाम्रो दुई तिहाई बहुमत कसैको पक्षमा नभइकन संविधानको कुरा लेखिन्न होइन अब अघिल्लो पटक संविधानसभाको असफलता पछाडि हामीले एउटा कुरा बडो विलाप गऱ्यौँ है हामीले गल्ती गर्यौँ दक्षिण अफ्रिका जस्तो गर्नु पर्थ्यो पहिले के सहमति गर्नु पर्थ्यो भनेर हामीले भन्यौं होइन त्यसो भएदेखि अघिल्लो मिस्टेक गल्ती नदोऱ नि त यो पटक हामीसँग अवसर आएको छ अब अस्ति दलहरूको बीचमा बाधाहरूको फुकाउ गर्ने बेलामा सहमति एउटा बुदा लेखिएको छ कि अघिल्लो संविधान सभाले गरेको सबै कामहरूको स्वामित्व ग्रहण गर्ने अघिल्लो संविधानसभाले कति काम सक्यो भन्ने बारेमा अहिलेसम्म हाम्रो बीचमा कुन चाहिँलाई काम सकेको मान्ने कुनै कुरा भएकै छैन त्यसरी यो बेलामा सहीबाट के हुन्थ्यो भने संविधान सभाले सकेका यी कामहरू हामीले स्वेतपत्र जारी गर्न सक्छौ यी विषयहरू टुङ्ग्यो यी विषयहरूमा मात्रै हाम्रो फरक फरक धारणा छ हामी जनताको बीचमा गए एक प्रकारको जनमत के अरे एक प्रकारले जनमत संग्रह जस्तो पनि भयो ठिक छ हाम्रो पार्टी नेपालमा संघीय नेपालमा यतिवटा प्रदेश निर्माण गर्न चाहन्छ हाम्रो पार्टीले निर्वाचन जित्यो भने हामी राष्ट्रपति प्रणाली राख्न चाहन्छौँ यो भनेको त नेपाल डेमोक्रेसी रहने कि नरहने भन्ने क्वेसन होइन डेमोक्राटिक देमो, नेपालभित्रको एउटा शासनको मोडल नै हो त्यो कुनै ठूलो कुरा होइन आफ आफ्नो मत भए हामी आफ्नो मत लिएर जान्छौं जसको पक्षमा जनमत व्यक्त हुन्छ त्यो अनुसारले लिएर जाने भन्ने एउटा खालको हाम्रो धारणा बने र निर्वाचनमा गयो भने त्यो संविधान सभाले संविधान बनाउनेतिर लान सक्छ हामी त्यो केही पनि गरिरहेका छैनौं हामी फेरि गोल मटोल ढङ्गबाट निर्वाचनमा जाँदैछौँ यसले त्यो संविधान सभालाई सफल बनाउने कुरामा बडो ठूलो अप्ठ्यारो सिर्जना गर्छ निर्वाचन हुन्छ हुन मलाई डर के कुरामा लागिरहेको छ भने हामी संविधानसभा संविधान सभामा निर्वाचनमा भाग लिने तर मनभित्र चाहिँ त्यो संसदभित्र आफ्नो बहुमत पुर्याउनका निम्ति प्रयत्न गर्ने किनकि योबाट त चार वर्षलाई बन्दैछ सिधै जसको बहुमत भन्यो त्यसले सरकार चलायो अनि बहुमत बनाएर सरकार चलाउने त्यसपछि संविधान सभाले काम गर्न नसक्ने पहिलाको ठाउँमा गएर अड्कने यो यसको डर छ त फेरि यो सन्दर्भमा पार्टी मात्र होइन कसैले काम गरेको देखिन्न यो बहसै काहीँ पनि भएको देखिन्न कि मानौ त्यो अब संविधानसभाको निर्वाचन भएपछि चटक हुन्छ जादु हुन्छ त्यसपछि सबै कुरा मिल्छ भनेको जस्तो जेठ तेह्र गते राति फर्क्यौँ न एकपल्ट सबैले जेठ तेह्र गति बिर्सिसक्यौँ जेठ तेह्र गते जाँदा भत्किएको हो अब मङ्सिरको पाँच गते चुनाव भयो भने मङ्सिर छ गतेबाट मङ्गसिर दस एघार जहिले संविधानसभा बस्ला त्यही जेठ निरन्तरता होइन त जेठ तेह्रमा हामीले के भनेर भङ्ग गर्यौँ त्यसको निरन्तरता हो अब यो संविधान सभामा मलाई काङ्ग्रेसको सदस्य भएर मेरो प्रचुर आत्मविश्वास छ काङ्ग्रेस लार्जेस्ट पार्टी बन्छ अर्कोलाई आफ्नो विश्वास होला तर फेरि पनि त संविधान सभाको नियम कानुनले के गर्छ भने लार्जेस्ट पार्टी बन्ने कुराको नेतृत्व गर्ने कुरा हुन्छ होइन तर हामीले त्यो त्यो नेतृत्व गर्ने कुरा सँगसँगै त्यसले टुङ्गे लाउन त सक्दैन नि भन्दा अर्कोको सहमति चाहियो यो बिचमा दलहरूको बिचमा छलफल पनि केही भएको देखिन् अझ निर्वाचनको निम्ति एजेन्डै के बन्छ अब हाम्रो भने सम्पूर्ण रूपमा यो संविधानको विषय हाम्रो एजेन्डा बन्छ हाम्रो पोजिसन हुन्छ पोजिसन लिनै पऱ्यो त्यस झन् यसले झन् झन् यसलाई जटिल बनाउँदै लिएर जान्छ र संविधानसभाबाट संविधान पनि नलेखिने अर्को बाटो समात्त बन्न नसक्ने किनकि अर्को भाटो के भेट्दै भेटिन्न यस्तो बडो ठूलो अप्ठ्यारोमा पर्छ कि भन्ने लाग्छ त्यसो उपाय के त मैले फेरि प्रब्लम बताए उपाय के भन्दा उपाय चाहिँ यो यो संविधानसभाको निर्वाचनभन्दा अगाडि सँगसँगै यो बहस पनि लिएर गएर संविधानसभाको निर्वाचनमा जानुभन्दा पहिला यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानका यी आधारभूत सिद्धान्तहरूमा हाम्रो सहमति भयो यी सिद्धान्तहरू हुन् यो बाहेक यो यो विषयमा हाम्रो आफ्नो दलको धारणा छ मनपर्छ मत मन मनपर्दैन अर्कोलाई दिनुहोस् भन्ने हिसाबले जाने हो भने त्यसलाई चाहिँ मद्दत पुऱ्याउँथ्यो होला एउटा अचम्मको कुरा लेख्नुभयो हाम्रो साथी गौरव पोखरेलजीले फेसबुकमा अचम्म्य गल्ती गर्ने अनि माफी माग्ने चलनले हाम्रो लोकतन्त्रलाई कता डोर्याउँछ सरी डजन मेक डेड म्यान लाइ भन्ने उक्ति काङ्ग्रेस सभापति बनाइदिनु होला गगन थापाजी गौरवजीको सन्देश मैले लिएर जान्छु मतलब उहाँको प्रश्नको जुन मर्म हो त्यसलाई दुईवटा कुराबाट हेर्नु पर्ला अब यो राजनीतिमा गर्ने कतिपय गल्तीहरूको निम्ति हामी के भन्छौँ भने विनम्रतापूर्वक क्षमा माग्ने र त्यस पछाडि त्यसलाई सुधार्ने त्यो आफैमा त्यो त्यो मेरो विचारमा त्यो सही बाटो तर के भने गौरवले उठाएको कुरा जुन ठिक हो माफी माग्ने तर नसुधार्ने फेरि गल्ती गर्ने फेरि माफी माग्ने यो नै हाम्रो नैसर्गिक चरित्र जस्तो बन्दै गयो भने यसले अप्ठ्यारो लिएर आउँछ फेरि अर्को कुरा के हुँदो रहेछ भने त्यो नेतृत्वको एउटा यस्तो एउटा तो तह बनेको हुँदो रहेछ कि त्यहाँबाट गरिने गल्तीले आफ्नो व्यक्तिगत जीवनमा मात्र त्यसले प्रभावित गर्दैन सिङ्गो पुस्ता सिङ्गो देशलाई त्यसले प्रभावित गर्छ होइन त्यो त्यो सन्दर्भमा पनि सायद गौरवजीको कुरा चाहिँ ठिक होला हामीसँग भुटलबाट मोहन पौडेलजी हुनुहुन्छ मोहनजी नमस्ते हजुर नमस्कार हजुर मोहनजी गगन थापाजीलाई पनि नमस्ते हजुर नमस्ते म चाहिँ मोहन पौडेल उपन्दी लिस्नसको बुटोबाट मैले सुन्नु चाहेको प्रश्न चाहिँ के भने देश अब देशमा अब केही गर्ने भनेको युवा नेता नै हुन् अरूको आशा छैन अब नेपाल जनतालाई समयमै संविधान सभाको चुनाव गराउनको लागि युवा नेताहरू के गर्दैछन् त युवा नेताहरूको भूमिका था था था था था के जी, यो पार्टीको अहिलेको जस्तो खालको संरचना छ संरचनामा जस्तो हामीहरूको पार्टीको मूल नेतृत्व भनौँ न उहाँहरूले काठमाडौँमा बसेर भएका समस्याहरू घाँटो फुकाउने जिम्मेवारी लिनुभएको छ संयन्त्र भन्छ यो भन्छ त्यो भन्छ होइन हिजो पनि सुन्यौं हामीले उहाँहरूले कार्यदल बनाउनु भयो निर्वाचन कानूनमा यो गर्ने त्यो गर्ने हाम्रो भागमा परेको जिम्मेवारी के छ अहिले भने निर्वाचन भनेको माथि संयन्त्र कानून बनाएर मात्र हुँदैन तर जनतालाई तयार गर्नुपर्छ माहौल बनाउनुपर्छ हाम्रो मा काम भनेको अहिले तल जनता निर्वाचनलाई तयार गर्ने माहौल बनाउने हामी देशैभरि घुमिरहेको यो मनमा अघि जुन तपाईँले जुन सुरुमा हामी छलफल गऱ्यौँ मनमा जे जे कुराहरू भए तापनि निर्वाचनलाई बल पुऱ्याउने हो भने त मनमा मलाई लागिरहेको छैन भनेर भएन काम त गर्दै जानु पर्यो हाम्रो कर्म यतिखेर भनेको ठिक भनेको हामीले गर्ने भनेको देशैभरि निर्वाचनको माहौल बनाउनु पर्यो भनेर मलाई लाग्छ पार्टीका प्रत्येक पार्टीका युवा साथीहरू अहिले काठमाडौँमा प्रायः कमी हुनुहुन्छ सबै आफ्नो देशभरि घुम्नेमा हुनुहुन्छ यतिखेर यही उपयुक्त कुरा होला कि हामी निर्वाचनको माहौल बनाउने कुरा मदत गरिरहेका छौं कहिलेकाहीँ मलाई प्रश्न सोध्न मन लाग्छ भने जुन तरिकाले चाहिँ अहिले विद्यार्थी निर्वाचन विद्यार्थी स्वाभिको चुनावमा जुन तरिकाको चाहिँ युवाहरूले देखाउनु नहुने नैतिक अनैतिकताको नाटक देखाइरहेका छन् हिजो त्रिचन्द्रबाट तपाईँ चाहिँ सभापति हुँदाखेरि अनि त्यसपछि आएर चाहिँ काङ्ग्रेस विद्यार्थी सङ्घको चाहिँ तपाईँ महासचिव हुँदाखेरि तब कहीं नेता बने को तो साढ़ सीकाने नया नेतृत्व सीक्त जाना कुरा हो तब विद्या राजनीति तहसम आईपुग नेता कंग्रेस भिंग अरुण पार्टी भिन्नी तबले का न मैं जीवन में हम युवा सीखने सक योभिक रा कमा चाह युवा नेता हुई जो लग सक यो कुरामा त म डिफेन्डै गर्दिनँ किनकि अब हामीले माथि जहिले पनि तपाईँ गलत भो भनेर औँला देखाउने अनि आफू पानीमाथि ओभानो को भन्ने कोसिस गर्नु हुँदैन किनभने यो त त्यो अहिले विद्यार्थी राजनीति गरेको साथीहरूको सन्दर्भमा त हामीहरू त अलिक अगाडिको काम गरेको मानिसहरू भयो उनीहरू एक प्रकारले सिनियर भयौँ हामीले प्रशिक्षित गर्ने मदत गर्ने पनि हो भने त्यहाँ हामी नराम्रोसँग चुक्यौँ भन्ने कुराको त यो पटकको विद्यार्थी राजनीतिमा देखिएको विकृतिहरूले देखाउँछ यो कतिपय कुराहरू फेरि सम्पूर्ण रूपमा सर्वथा नौलो कुरा मैं कतिपय जो विद्या राजनीति संपूर्ण रूप में पार्टी पार्टी सभी पार्टी को भातृ संस्था के रूप में हमी निर्वाचन लड़कों तर इस कति स्वायत्तता को इसल अभ्यास करने क स्वतंत्र होने क्यों प्रागिक विषय में लिने थुप क्या में यह चुके अवस्थ पैला भी थी इसको हमें समीक्षा करुक थी तर हमी जिस सब बड़ी काम करने बेला हो तो बेला में विद्या राजनीति संपूर्ण रूप में राजनीतिक मुद्दा में केन्द्रित करा कालखंड आए जतिखेर हामी क्रियाशील थियौँ कि अरू सबै कुराहरू गौण थिए त्यो नै प्राथमिक बन्दै आयो त्यस पछाडि त्यसलाई त्यसको भूमिकालाई पुनर्समीक्षा गर्ने कुरामा चुक्यो अब मलाई के लाग्छ भने यतिखेर चाहिँ अब यो जस्तो अहिले अलि यो कहिलेकाहीँ यस्तो कुरालाई अवसरको रूपमा पनि लिनुपर्छ विद्यार्थीको सोभिको निर्वाचन भएन कति कुरा अप्रिय लाग्ला तर जुन विश्वविद्यालयमा छलबल चलिरहेको छ यो अठाइस वर्षमा क्याप लगाउने कुराहरूदेखि लिएर तत्काल स्वविूको स्वरूप नफेरिकन हुँदैन अब विद्यार्थी स्वतन्त्र सो, विद्यार्थी युनियनको स्वरूप फेरेर हामीले अनिवार्य रूपमा नियमित विद्यार्थी हुनुपर्ने अझ मत अठाइस वर्ष पनि त्यो अझै माथि हो ठिक छ तपाईँ अठाइस वर्षको क्याप लगाएर अनिवार्य रूपमा हुनुपर्ने स्ववियूलाई सम्पूर्ण रूपमा एक रूपयाँको पनि आर्थिक कारोबार गर्न नदिने र प्रत्येक तहको उत्कृष्ट विद्यार्थी स्वतः स्वविूको चाहिँ पदेन सदस्य होने ढंग स्वयू को स्वरूप अलग परिवर्तन लेकर आए स्वभवियुले भूमिका निर्वाह कर सकता मैं प्रश्न मोहनजी उठाई हाल्भा ने मोरें अलिक अर्क विषय तर छ रहे तैपनी अर्क प्रश्न मैं तब् मन लग कैंपस जुन तरीका को विद्यार्थी यूनियन रहता व्यक्ति जुन तरीका रवैया दिखाई रहने पार्टी को युवा कार्यकर्ता कि फरक तपय ट्रेन को देख् फरक त्यसलाई हेरेर मात्रै हामीहरू फेरि यो नै खास मूल ट्रेन्ड यही नै हो यसरी नै सबै खराब भएको छ तिर एउटा निष्कर्षमा पुग्यौँ भने फेरि अलिकति बढी त्यो निराशावादी कुराहरू होला जस्तो के लाग्छ मलाई भने अठार उन, अठार उन्नाइस बीस वर्षको उमेरमा क्याम्पसमा जब एउटा विद्यार्थीले निर्णय गर्छ म पोलिटिकली एक्टिभ हुन्छु पहिला निर्णय गर्छ त्यसपछि गएर म पार्टीको वर्कर हुन्छु निर्णय गर्छ अब म राजनीति नै मेरो मूल विशेषलाई बनाउँछु भन्ने निर्णय गर्छ त्यो बेलामा त्यो साँच्चीकै काँचो माटो जस्तै हो कतातिर सेभ गर्ने भन्ने बेला हो त्यो क्याम्पसको विद्यार्थी राजनीति भनेको उसलाई नेतृत्वको सिप नैतिक आचरण यी सबै कुराहरू सिकाउने ठाउँ बनायो भने त बाहिरतिर लाखौं डलर तिरेर एउटा नेता तयार गर्ने नेतृत्वको कक्षा लिने ठाउँ त हाम्रो सन्दर्भमा त त्यही क्याम्पसकै निर्वाचनहरू क्याम्पसको त्यो विद्यार्थी संगठनभित्र गर्ने कामहरू हुन्छ कक्षा छ शिक्षा छैन एक्ज्याक्टली exactly. कक्षा शिक्षक छैन विषयवस्तु छैन भनेर भनौँ होइन कक्षा मात्रै भएको अवस्था छ त्यो ठाउँ हुन्थ्यो नि त्यहाँनिर त्यो सेभ गर्ने कुरामा हामीहरू चुकेका छौँ मैले त्यो त्यो काम गरेको साथीहरूलाई मात्र भने हामीहरू सबैजना चुकेका छौँ त्यहाँ कसरी सेभ गर्ने भन्ने कुरामा चुक्यौँ जसको कारणले गर्दाखेरि विद्यार्थी आन्दोलन नै अवस्था छ अहिले त्यो अहिले मात्र फेरि तत्काल हिजो आजको मात्र कुरा होइन केही वर्षदेखि यो बरालिँदै बढालिँदै गएको छु म संविधान सभामा काम गर्दाखेरि मेरो अनुभव छ कि उच्च शिक्षाको हायर एजुकेसनको युनिभर्सिटीको एजुकेशन एक्ट आउने बेलादेखि लिएर संविधानसभामा एजुकेसनको बारेमा के राख्ने भन्ने विषयमा पार्लियामेन्टमा लामो समयसम्म छलफल हुँदै गर्दा त्यो कुनै विद्यार्थी आन्दोलनले त्यसको बारेमा थाहा पनि पाउँदैन थियो कुनै विद्यार्थी सङ्गठनले त्यसको बारेमा चासो पनि हुँदैन थियो जो जुन क्षेत्रमा काम गर्छ त्यो हायर एजुकेसन एक्ट बन्ने र नबन्ने त्यसमा एउटा क्लज राख्ने कि नराख्ने भन्ने कुराले उनीहरूलाई थाइसिङको विश्वविद्यालयले उठ पुलट बनाउँछ तर उनीहरूलाई त थाहा छैन थाहा छैन भने चासो पनि छैन भनेको त्यसले के देखायो भने यो विद्यार्थी आन्दोलन बरालिएको थियो भन्ने कुरा देखायो भने तर त्यसलाई कतैतिर दोष देखाउनु भन्दा हाम्रो पनि ठुलो कमजोरी रह्यो हामीसँग दमकबाट जीवन खड्काजी पर्खेर बस्नु भएको छ जीवनजी नमस्कार जीवनजी जीवनजी के समस्या आयो म अब अघि हामी कुरा गर्दैथ्यौँ यो संविधान सभाको चुनाव ले गएको संविधान सभाको चुनाव पछि बनेको जुन संविधानको खाककलाई जुन जुन कस्रत गर्नुभयो छ सय एक सभासदहरूले त्यसमध्येमा तपाईँ पनि एउटा हुनुहुन्थ्यो त्यसलाई चाहिँ त्यो कसरी जान्छ त अब त्यो हिजो गरेका काम के हुन्छ भन्ने कुराको ठ्याक्कै जवाफ पाएको छैन यद्यपि त्यसलाई चाहिँ उसले चाहिँ आत्मसात गरेर लैजानुपर्ने भन्ने वाक्य त्यसमा परेको छ तर एउटा कुरा अचम्म के पनि हुनसक्छ भने यदि संविधान सभाको चुनावले नयाँ खालको चाहिँ तपाईँको रिजल्ट निकालिदियो हिजो ठुलो भएको पार्टी आज सानो र हिजो सानो भएको पार्टी आज ठूलो अथवा अस्तित्वमै नभएको पार्टीले चाहिँ ठुलो स्थान बोकेर आयो भने किन आत्मसात गर्ने एकदम भन्ने कुराको प्रश्न त उठ्छ जस्तो यो चारवटा दल भन्ने जो जो ठुलो दलहरू भन्ने छ दलहरू बसेर अस्ति सहमति गर्दै गर्दाखेरि अघिल्लो संविधान सभाको जनादेशमा टेकेर हामी ठुलो भन्ने दावी हो नि को ठुलो कोठुलो अहिले कसलाई को के थाहा छ त्यसको आधारमा उनीहरूले यति धेरै महत्वपूर्ण निर्णय गरेर अदालतको प्रधानलाई ल्याएर सरकारको प्रधानसम्म बनाउन सक्ने हो भने जेली गर्न सक्ने हो भने यी चारवटै ठूला दलहरूले भोलि गरेको छ तपाईँले भनेको कुरा ठिक हो भोलि गएर चिन्द्रबहादुर केसीजीको दल पो ठूलो भएर आउँछ कि कमल थापाजीको दल पो ठुलो भएर आउँछ कि मोहन वैद्यजीले पनि भाग लिनुहोस् भन्ने सम्पूर्ण हाम्रो चाहना छ को हो लिन उहाँलाई पनि भाग लिने वातावरण बनाउनैपर्छ उहाँको दल पो ठुलो भएर आउँछ कि जनताले त जनता कसैको होइन नि जसको पक्षमा उभिन सक्छ र सार्वम संविधान सभाको म्यान्डेटलाई हामी सबैले मान्नुपर्छ एकछिनलाई मानौँ तर जुन जुन दलहरू निर्वाचनमा भाग लिँदैछ कमल थापाको दलले म संविधानसभामा सबैभन्दा ठुलो पार्टी भएर आउँछु म म जितेर आएँ भने म यो सबै कुरा उल्लट पुलट पार्छु भनेर निर्वाचनमा जानुहुन्छ जानु होला भने तर त्यो माओवादी ए माओवादी काङ्ग्रेस एमाले निर्वाचनमा जाँदै गर्दा त आफ आप आफ्नो घोषणा पत्रमा मैले अघि भने त्यसैले श्वेत पत्र जारी गर्ने कुरा जति पनि छ यी विषयहरू मेरो दलले यो विषयमा अघिल्लो संविधान सभाभित्र भएको सबै कुरालाई अन गर्छ यो सकिसक्यो यो विषयमा मात्रै मेरो दलको यो अडान छ भनेर जाने यति कम्तीमा यति वातावरण त हामीले बनायौँ भने हाम्रो बुझाइ त के हो भने यिनै यिनै दल ठुलो भएर आउँछ भन्ने हो त्यसपछि काम गर्न सजिलो हुन्छ भन्ने हो होइन यो दल ठुलो नभएर अर्को भएर आयो भने अर्को कोर्स लिएला तर कम्ती कम यति काम गर्ने यति काम गर्ने त जिम्मेवारी हाम्रो हो नि त किन एमाओवादी काँग्रेस एमाले जस्ता दलहरूले अहिले प्रत्येक दिन बसेर छलफल गरिरहेको बेलामा सँगसँगै समानान्तर ढंगबाट संविधान सभालाई सार्थक बनाउनका लागि हाम्रो दलहरूका बीचमा नयाँ संविधानका यी आधारभूत सिद्धान्तहरूमा हामीले सहमति गरिसक्यौं र त्यसलाई टेकेको भनेको अहिले संविधान सभाको भएको निर्णयहरूमा टेकेर गरेको भनेर किन नभन्ने भन्ने कुरा हो विष्णु भण्डारीजीबाट हुनुहुन्छ विष्णुजी नमस्कार आज हाम्रो टेलिफोनमा समस्या आइरहेको छ गगनजी जस्तो तपाईँले अहिले भनिरहनु भएको छ नि सबै पार्टीहरूले अहिलेसम्म गरेका कुराहरूलाई चाहिँ आफ्नो घोषणापत्रमा हाल्ने सायद त्यो श्वेतपत्रको रूपमा होस् अथवा अहिलेसम्म भएको प्रगतिकै रूपमा चाहिँ उनीहरूले चाहिँ सेलिब्रेटै गरेर जान सक्छौँ होइन त्यो भयो भने तपाईँलाई लाग्छ दलहरू चाहिँ हामीले यो संविधान सभासम्ममा यो कुरामा चाहिँ सहमति जुटायौँ हाम्रो पार्टी यो कुरामा चाहिँ हाम्रो चाहिँ पोजिसन यो कुरालाई हामी पोजिसनकै रूपमा चाहिँ अगाडि सार्न तयार छौँ भन्ने कुरामा लिएर जाने गरी दलहरूको विचार त्यो लेभलमा परिपक्व भइसकेको छ संविधान सभाको मेजर एजेन्डाहरूमा यस्तो छ हामीले मेजर केलाई मान्ने भन्ने हो जस्तो अहिले संविधान सभाको एउटा सानो इक्जाम्पल लिउ संविधान सभामा ए नेकपा माओवादीले मत माग्ने जुन घोषणा छ घोषणा उसले मेरो सबै कन्स्टिट्युसनको भ्यालूजहरू भनेको चाहिँ संविधानको मूल्यहरू भनेको प्रजातान्त्रिक मूल्यहरू नै हुन्छ एउटा उधार प्रजातन्त्रका जे मूल्य मान्यता हुन्छन् म सबैलाई मान्छु भनेर मत माग्यौँ तर संविधानसभामा उसले प्रस्ताव लिएर आउँदै गर्दा त्यसको सम्पूर्ण त्यसको त्योसँग कन्ट्राडिट गर्ने गरिकन विरोधावास हुने गरिकन प्रस्तावहरू ल्याएर जस्तो अदालत स्वतन्त्र हुँदैन सम्पत्तिको अधिकार हुँदैन भन्ने खालको लिएर आयो अब यसले के देखायो भने मेरो विचारमा मेरो लागि त्यो अघिल्लो संविधान सभाको सबैभन्दा कोर इस्यु त्यो थियो त्यो थियो यो, यो संविधान प्रजातान्त्रिक बन्ने कि नबन्ने भन्ने थियो अब अर्को साथीका निम्ति के होला भने नेपालको नेपालको शासन व्यवस्था संसदीय रहने कि राष्ट्रपति रहने मेजर कुरा भन्ने होला मेरो लागि त्यो मेजर होइन त्यो भनेको डेमोक्राटिक कन्स्टिट्युसनमा अमेरिकाको जस्तो राष्ट्रपति पनि त्यो डेमोक्राटिक कन्स्टिट्युसनै हो भारतको जस्तो प्रधानमन्त्री पनि त्यो लोकतान्त्रिक संविधानै हो अब यति भनिसके यो संविधान सभामा मेरो दल जस्तो पोजिसनमा आए पनि म लोकतन्त्रकी आधारभूत सिद्धान्त मूल्य मान्यताको आधारमा अघिल्लो संविधान सभाभित्र भएका सबै कुरालाई मान्छु भन्ने ठाउँमा जुन हामी टुङ्गाइसकेका छौं टुङ्ग्याएर अब ए नेकपा मेरो पार्टी जित्यो भने म राष्ट्रपति प्रणाली नेपाललाई लिएर जान्छु कंग्रेसले भन्दा म संसदीय प्रणालीमा लिएर जान्छु ठिक छ फाइन एमावादीले भन्दा मेरो पार्टी जित्यो भने म नेपालमा दसवटा प्रदेश बनाउँछु कंग्रेसले भन्दा म सातवटा प्रदेश बनाउँछु मेरो प्रदेशको नक्सा यस्तो छ ठिक छ फाइन यसरी गयो भने आठ दसवटा मुद्दा जुन तपाईँले भनेको मेजर मुद्दाहरू हाम्रो आफ्नो विचार लिएर जान्छौँ त्यो बाँकी रहेको जुन नेताहरूले संविधानमा संशोधन गरेर त्यो नयाँ संविधानै लेखिसके जसमा खेलराज बनाउनलाई प्रधान न्यायाधीश भएकोले मिल्छ भनेको ठाउँमा पूर्व प्रधान न्यायाधीश खेलराज बनाउने कुराको अर्को संशोधन गर्न पनि मिल्छ तर त्यो के का निम्ति भन्दा त्यो मोहन वैद्यलाई पार्टीलाई निर्वाचनमा लिएर आउने कुरामा हुन सक्छ भने किन नगर्थ्यो त्यसले निर्वाचन निर्वाचन सुनिश्चित गर्नका निम्ति खेलराज रिग्मीको राजीनाको यो प्रश्नले राजीनामा भनेको प्रधानमन्त्रीबाट हो कि प्रधान ए सबिनापो हेर्न राम्रो गहना लगाएर राम्री बनु भनेको कहाँ जाने कहाँमा त अलमल् नरे ल ला लाटी यति सानो कुरामा पनि टेन्सन लिनुपर्छ त खुरुक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दी सुनसादी पसलमा गइहाल्न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 एक ठाउँ राखेर हेर्नुपर्छ एउटा यति लाइन भनेर टुङ्गी आउँछु धेरै जसो आग्रह के हुन्छ भने पार्टीभन्दा माथि उठ्नु पर्यो भन्ने आग्रह हुन्छ नयाँ पार्टी बनाउनु पर्यो भन्ने आग्रह हुन्छ मलाई के लाग्छ भने नयाँ पार्टी बनाउनका निम्ति त देशमा लाखौं अब्बल युवा साथीहरू हुनुहुन्छ नि कसैले पनि त्यो नया पार्टी बनाउनु भयो भने त्यसले नेपालमा भइरहेका पार्टीहरूलाई सुधार गर्न मद्दतै पुर्याउला उहाँ त्यो त्यो साथीहरूले पहल कदमी लिँदा राम्रै हुन्छ हाम्रो सन्दर्भमा चाहिँ एउटा पार्टीभित्र हामी एउटा विचारबाट प्रशिक्षित उत्प्रेरित भएर लागिसके पछाडि हाम्रो पार्टीप्रतिको केही दायित्व पनि छ पार्टीको हामी लगानी पनि छ हामी डुब्दै गर्दा पार्टी डुब्दै गर्दा हामी बन्दैनौँ त्यसैले हाम्रो प्रयास के रहन्छ भने पार्टीभन्दा माथि उठ्ने होइन पार्टीलाई माथि उठाउने प्रयास रहन्छ पार्टीलाई माथि उठाउने प्रयास गर्दै गर्दा हामी हाम्रै पार्टीको नेतृत्वसँग जुझिरहेका छौँ त्यसलाई ढाल्न सकिरहेका छैनौँ ढाल्ने उहाँले भनेको जस्तै इच्छा हाम्रो पनि छ लुकाउने कुरै छैन अहिले भएको सबै नेतृत्वलाई ढालेर आजको दिनमा आफैले नेतृत्व गर्नु आफै भनेको हाम्रो पुस्ताले नेतृत्व गर्न पाए काङ्ग्रेस यस्तो यो अवस्थामा राख्थ्यो हामी कहाँ पुर्याउँछौँ भन्ने छ तर पार्टीको जुन जब्बर संरचना छ जबर संरचना आँखा चिम्लेर बिहान उठ्दै गर्दा पार्टीको नेतृत्व हो सबैलाई छोडे भन्ने त हुँदैन यहाँभित्र गएको पाँच साल आठ दस वर्ष के त के गरेर बसिरहेका छौँ भन्दा त्यही संरचनासँग लडिनै रहेछौँ नसमर्पण गर्यौं समर्पण गरे सुरक्षित हुन्छौँ फेरि हेर्नुहोस् तर त्यसले के गर्छ भने मेरो व्यक्तिगत राजनीतिक जीवन चाहिँ जोखिमबाट बाहिर निकाल्छ मिलाइदिन्छ त यतिमा सहायक मन्त्री राज्य मन्त्री मन्त्री भन्ने मेरो मेरो व्यक्तिगत जीवन मिलाइदिन्छ तर मैले पार्टी के बनाउन खोजिएको पार्टीबाट देश के बनाउन खोजेको भन्ने सबै मेरो आफ्ना चाहनाहरूलाई मैले बन्धक बनाउनुपर्छ हामीले दोस्रो बाटो रोज्यौं दोस्रो बाटो रोज्दै गरेर तिमीहरू लागिराख अझ हामी बल पुऱ्याउँछौ भन्ने कुरा चाहिँ हाम्रो निम्ति न्यायको कुरा चाहिँ त्यो होला यो विषय फेरि पनि दोहोरिएर आउला जब पार्टीको विषयमा कुरा हुन थाल्छ था। अब म एकचोटि संविधान सभाको संरचना संविधान दिने खालको संरचना अब चुनावको संविधान सभा होस् भनेर हामीले मान्ने हो भने तपाई चाहिँ कस्तो संरचनाले कस्त खाल मैं जो मे अलिक अब आग्रह हो स्वाभाविक रूप में होल को कार्यकर्ता संविधान सभा भी समन्वय कर सकने संयोजन कर सकने वैचारिक हिस्बले एक्सट्रीम में नजाने पोजिशन नार्टी ने मैं संविधान सभा को लीड कर सकने रहे बेला में संयोजन करने समाजन कर सकने सामर्थ्य एवं पार्टी को रूप में हमी ने रख् इस आज को दिन में इसको कने में अस्पष्ट अस्पष्टता इसको शक्ति होना सकता किन यसको कुनै एक्सट्रिम पोजिसनहरू छैन जसले गर्दा यसले त्यो निगोसिएट गर्न सक्छ भन्ने हो तर फेरि पनि त्यसमा के प्राविधिक कुरा छन् मलाई के लाग्छ राजनजी भने अघि भनेको जस्तो अगाडि केही श्वेतपत्र जारी गर्ने अवस्था बनाउने एकदमै आवश्यक छ त्यसले हाम्रो समय सबै बचाउँछ र अर्को के लाग्छ मलाई भने संविधानको यो जुन हामी ऐनियम कानून बनाउँदैछौँ नि संविधानसभाको निर्वाचनका लागि संविधानसभाको कार्य संचालन कसरी गर्नुपर्छ भने हामीले अघिल्लो अनुभव गरिसकेको गर्दा सहमतिका लागि पहिलो छ महिना पुरै प्रयास गर्ने संविधानसभा गठन भएपछि किन थुप्रै कुरा अगाडि टुङ्गिसकेको छ जुन जुन विषय टुङ्गिँदैन छ महिनाभित्रमा नटुङ्गिएको विषय तत्काल संविधान सभाभित्र निर् वैपारिक हिसाबले पनि त्यो एक्सट्रिममा नजाने पोजिसन नलिएको पार्टीले मात्रै संविधान सभाको लिड गर्न सक्ने रहेछ यो बेलामा त्यो संयोजन गर्ने समायोजन गर्न सक्ने सामर्थ्य एउटा पार्टीको रूपमा हाम्रो पार्टीले राख्छ यसले आजको दिनमा यसलाई यो यसको कुनै कुरामा अस्पष्ट छ भनेर त्यो अस्पष्टता पनि यसको शक्ति हुन सक्छ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 किन थुप्रै कुरा अगाडि टुङ्गिसकेको छ जुन जुन विषय टुङ्गिँदैन छ महिनाभित्रमा नटुङ्गिएको विषय तत्काल संविधान सभाभित्र निर्वाचनमा लगेर टुङ्ग्याउने निर्वाचनमा लगेर पनि टुङ्ग्याउन नसकेका विषयहरूलाई एकमुष्ट संविधानका निम्ति छ महिनाभित्रमा कुरा सुन्दाखेरि चाहिँ अब चाहिँ हिजोको जस्तो छत्ता छुल्ल प्रदीप